सिद्धान्त साथ, नाफाले व्यवसायलाई उत्पादनशील क्रियाकलापतर्फ डोर्याउँछ जसले स्रोतको मूल्य अभिवृद्धि गर्दछ जबकि घाटाले स्रोतको मूल्य घटाउने अपव्याहिक क्रियाकलापबाट अलग्गाउँछ व्यवसायीले प्राकृतिक स्रोत श्रम पुँजी र उद्यमशीलता सम्बन्धी सिप खरिद गर्दछन् यी उत्पादनका स्रोतहरू त्यसपछि वस्तु तथा सेवामा रूपान्तरित हुन्छन् र जुन उपभोक्तालाई बिक्री गरिन्छ बजार अर्थतन्त्रमा उत्पादकले स्रोतहरूलाई मोलमलाइ गरेर तिनको वैकल्पिक प्रयोगबाट आफूतिर ल्याउनु पर्दछ किनभने ती स्रोतका मालिकले कम्तिमा ती स्रोतबाट अन्यत्र प्राप्त हुने मूल्य बराबर भएमा मात्र ती स्रोत उपलब्ध गराउँछन् कुनै उत्पादकले कुनै वस्तु वा सेवा उपलब्ध गराउँदा उसको अवसर लागत उसले उक्त स्रोतको अन्य सम्भावित प्रयोगबाट छुट्याएर ल्याउनका लागि लाग्ने भुक्तानी बराबर हुन्छ उत्पादनको अवसर लागत र लेखा प्रणालीद्वारा निर्धारण गरिने लागतमा महत्त्वपूर्ण भिन्नता छ लेखापालहरूले व्यवसायको खुद आमदानीको गणनामा ध्यान दिन्छन् जुन आर्थिक नाफाभन्दा थोरै भिन्न हुन्छ यस गणनाले व्यवसायको स्वामित्व रहेमा सम्पत्तिहरूको अवसर लागतलाई समावेश गर्दैन लेखापालहरूले अवसर लागतलाई ले व्यवस्था गरे पनि अर्थशास्त्रीहरूले त्यसो गर्दैनन् फलस्वरूप अर्थशास्त्रीको मापनमा व्यवसायीको खुद आमदानीले बढी नाफा देखाएको हुन्छ अर्थशास्त्रीहरूले व्यवसायको स्वामित्वमा रहेका सम्पत्ति अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ भन्ने तथ्यलाई स्वीकार्छन् यदि अवसर लागतलाई पनि समावेश गरिएन भने उक्त स्रोतहरू अन्तत अन्य तरिकाले नै प्रयोग हुन्छन् कुनै व्यवसायीको नाफा निम्नअनुसार निर्धारण गर्न सकिन्छ नाफा बराबर कुल आमदानी माइनस कुल लागत व्यवसायीको कुल आए भनेको बिक्री गरिएका सबै वस्तुको बिक्री मूल्य गुणा बिक्री गरिएको परिमाण हो नाफा कमाउन कुनै पनि व्यवसायीले वस्तुको उत्पादन गर्न आवश्यक स्रोतको अवसर लागतभन्दा बढी रकम उक्त वस्तु बिक्री गरेर कमाउनु पर्ने हुन्छ तसर्थ कुनै पनि वस्तु वा सेवालाई उपभोक्ताले उक्त वस्तु वा सेवा उत्पादन गर्न लाग्ने स्रोतको लागतभन्दा बढी मूल्य दिएर मात्र व्यवसायको आम्दानी अधिक हुन्छ र त्यस्ता किसिमका वस्तु वा सेवा उत्पादन गरे मात्र उसले नाफा कमाउँछ कुनै पनि वस्तु त्यसको मोलभन्दा बढी वा स्वसरह मूल्यवान लागेमा मात्र उपभोक्ताले खरिद गर्छ उपभोक्ता कुनै वस्तु वा सेवाको लागतभन्दा बढी तिर्न तयार छन् भने उत्पादकका लागि स्रोतहरूलाई तिनीहरूको वैकल्पिक प्रयोगको सट्टा उक्त वस्तु वा सेवाको उत्पादनमा लगाउनु फाइदाजनक ठहरिन्छ तसर्थ स्रोतहरूलाई अझ धेरै मूल्यवान वस्तु वा सेवामा रूपान्तरण गर्नुको पुरस्कार नै नाफा हो व्यवसायीले नाफा हुने किसिमका वस्तु तथा सेवाको उत्पादन गर्न खोज्छन् यद्यपि सधैँ उनीहरूले सोचेको जस्तो हुँदैन कहिलेकाहीँ व्यवसायीले आफ्नो लागत मात्र उठ्ने मोलमा पनि आफ्ना उत्पादन बिक्री गर्न सक्दैनन् जब बिक्रीबाट प्राप्त हुने कुल रकम उक्त वस्तु वा सेवा उत्पादन गर्न लागेका स्रोतको अवसर लागतभन्दा कम हुन्छ तब नोक्सान हुन्छ तसर्थ नोक्सान भनेको उपभोक्ताले उत्पादन लागत लागतभन्दा कम मूल्यवान थन्ने वस्तु तथा सेवाको उत्पादन गरे बापत व्यवसायले भोग्ने दण्ड हो नोक्सानले स्रोतहरूको उपयोग अन्य वस्तु तथा सेवाको उत्पादनको लागि नै राम्रो हुने सङ्केत गर्दछ मानौँ एउटा कमिज उत्पादकलाई प्रति महिना एक थान उत्पादन गर्न भवनको भाडा आवश्यक यन्त्र प्रयोग गर्न बजारीकरण कामदारको ज्याला कपडा टाक र अन्य सामग्री खरिद गर्दा मासिक 8 लाख खर्च हुन्छ उसले एउटा कमीज नौ सय बेच्छ भने उसको मासिक कमाई 9 लाख हुन्छ अर्थात् 1 लाख रुपियाँ नाफा यसरी उसले धन सिर्जना गरेको छ आफ्नो लागि र उपभोक्ताको लागि कमिजको उत्पादन लागतभन्दा बढी मल तिर्न इच्छुक भएर उपभोक्ताले पनि आफ्नो लागि उत्पादनमा खर्च भएका स्रोतभन्दा कमिज बढी मूल्यवान रहेको जनाएका छन् उत्पादकले प्राप्त गर्ने नाफा भनेको उसले स्रोतहरूलाई थप मूल्यवान वस्तु वा सेवामा परिणत गरेर तिनीहरूको मूल्य अभिवृद्धि गरेकोमा प्राप्त गरेको पुरस्कार हो अर्कोतर्फ यदि कमिजको मागमा गिरावट आयो र तिनलाई सात सय मा मात्र बेच्न सकियो भने उक्त उत्पादकले मासिक सात लाख कमाइ गर्छ अर्थात् मासिक एक लाख रुपियाँको नोक्सानी यो नोक्सानी किन भएको हो भने उत्पादकको कामले उपभोग भएका स्रोतहरूको मूल्यमा ह्रास आयो उपभोक्ताको लागि कमीज अन्तिम उत्पादन सृजना गर्नका लागि प्रयोग भएका स्रोतहरू प्रयोग गरी उत्पादन गर्न सकिने अन्य उत्पादन उत्पादनभन्दा कम मूल्यवान हुन गयो यसको अर्थ कमीज बनाउन खर्च भएका स्रोत अरू नै वस्तु बनाउन प्रयोग गरेको भए थप मूल्यवान हुन्थ्यो भन्ने ज्ञान उपभोक्तालाई छ भन्ने होइन तर उनीहरूबाट अभिव्यक्त छनवटले उत्पादकलाई यो जानकारी प्रदान गर्दछ र आफ्नो नोक्सानी कम गर्नेतर्फ कदम चाल्न पनि प्रोत्साहन गर्दछ बजार अर्थतन्त्रमा लागतभन्दा कम मूल्यमा बिक्री हुने कमिज उत्पादन गर्ने जस्ता अकुशल गतिविधि रोक्नको लागि नोक्सानी र व्यावसायिक असफलताको निरन्तर काम गरिरहेका हुन्छन् नोक्सानी र व्यावसायिक असफलताले स्रोतहरूलाई बढी मूल्यवान वस्तुको उत्पादनतर्फ डोहोऱ्याउँछ तसर्थ संलग्न व्यवसायी लगानीकर्ता कर्मचारीलाई व्यावसायिक असफलताले पीडा दिने भए पनि यसको सकारात्मक पक्ष पनि छ यसले स्रोतहरूलाई मुक्त गरिदिन्छ र सम्पत्ति सिर्जना गर्ने परियोजनाहरूतर्फ निर्दिष्ट गर्छ कुनै पनि देशका नागरिक जमिन भवन श्रम तथा उद्यमशील प्रतिभा जस्ता स्रोतहरूले मूल्यवान वस्तु तथा सेवा उत्पादन गरेमा सम्पन्न हुन्छन् कुनै पनि समयमा लगानीका लागि असङ्ख्य सम्भावित परियोजनाहरू उपलब्ध हुन्छन् यीमध्ये केही लगानीले स्रोतहरूलाई उपभोक्ताले लागतको तुलनामा बढी मूल्यवान थान्ने वस्तु तथा सेवामा परिणत गरेर तिनको मूल्य अभिवृद्धि गर्दछन् यस्ता लगानीले आर्थिक प्रगतिलाई बढावा दिन्छन् अन्य लगानीले भने स्रोतको मूल्यमा रास ल्याएर आर्थिक रा प्रगतिलाई कुण्ठित बनाइरहेका हुन्छन् उपलब्ध स्रोतहरूको सर्वोत्तम उपयोग गर्ने हो भने मूल्य अभिवृद्धि गर्ने परियोजनाहरूलाई प्रोत्साहित गर्नुपर्छ र स्रोतहरूलाई अनुत्पादक ढङ्गले प्रयोग गर्ने परियोजनालाई निरुत्साहित गर्नुपर्छ नाफा र नोक्सानले गर्ने नै यही हो हामी परिवर्तनशील स्वाद तथा प्रविधि अपूर्ण ज्ञान तथा अनिश्चयले भरिएको संसारमा बाँचिरहेका छौँ व्यवसायीले भविष्यमा बजार मूल्य कति हुन्छ वा भविष्यमा उत्पादन लागत कति हुन्छ भनेर निश्चयका साथ भन्न सक्ने अवस्था छैन उनीहरूका निर्णय अपेक्षामा आधारित हुन्छन् तर बजारको पुरस्कार दण्डको संरचना भने स्पष्ट हुन्छ कुशलतापूर्वक उत्पादन गर्ने र उपभोक्ताले चाहेका वस्तु तथा सेवाको सही अनुमान लगाउने उद्यमी सम्पन्न हुँदै जान्छन् यसको विपरीत स्रोतहरूलाई अकुशल ढङ्गले माग कमजोर भएको क्षेत्रमा लगाउने व्यवसायीले नोक्सानी तथा वित्तीय सङ्कट बेहोर्नुपर्ने हुन्छ बजार प्रक्रियासँगै आउने व्यवसायीको असफलतालाई केहीले आलोचना गर्ने गरे पनि बजारले प्रदान गर्ने सम्पन्नताको आधार नै यही पुरस्कार डण्डको प्रणाली हो रोचक त के छ भने सुरुमा असफल भएका धेरै उद्यमी पछि गएर सफल भएका उदाहरण छन् जस्तै स्टिभ जब्स सन् उन्नाइस मा पचासीमा एप्पल छोडेपछि जब्सले नेक्स्ट भन्ने कम्पनी सुरु गरे जसले कम्प्युटर उत्पादन गर्थ्यो त्यस कम्पनीले त्यति राम्रो गरेन तर जब्सले त्यसबाट मूल्यवान अनुभव प्राप्त गरे सन् उन्नाइस सय उनी एप्पल फर्किए र केही समयपछि नै आइफोन आइप्याड लगायतका नवीनतम उत्पादनहरू ल्याए जुन बजारमा असाधारण रूपमा सफल भए यसको निचोड स्पष्ट छ व्यावसायिक लगानीलाई नाफाले आर्थिक प्रगतिलाई बढावा दिने किसिमका परियोजनातर्फ डोहोऱ्याउँछ भने नोक्सानीले स्रोतहरूलाई प्रति उत्पादन परियोजनाहरूबाट अलग्याउँछ यो अत्यन्त महत्त्वपूर्ण काम हो यस्तो गर्न नसक्ने अर्थतन्त्रले आर्थिक गतिहीनता वा सोभन्दा खराब अवस्था भोग्ने नियति हुन्छ